पृथ्वीसम्भको शुक्रबारको श्रृंखलामा हामी गएको सातादेखि मौलिक उपन्यास भ्रमरको वाचन सुन्दैछौ रूपनारायण सिंहको भ्रमर उपन्यास त्रिभुवन विश्वविद्यालय मानविक तथा समाजशास्त्र संकाय अन्तर्गत एमए नेपाली दोस्रो वर्षको नयाँ पाठ्यक्रममा पनि निर्धारित भएको पुस्तक हो यो उपन्यासको पहिलो श्रामी गएको साता बाह्रौं पृष्ठसम्म सुन्यौं आज यसै उपन्यासको भ्रमरको दोस्रो श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ तेह्रबाट कर्तव्यको कठोर आदेश एकापट्टि औ जुनीभरिका साथीको माया अर्कापट्टि एकापट्टि विवेक औ अर्कापट्टि ममता माझमा मोहन कस्तो दुविधा के उपायले यो उभय सङ्कटदेखि बाँच्ने मोहनको मनमा तुमुल द्वन्द्व चल्दछ कर्तव्य भन्छ मोहन कर्तव्य पथदेखि कदापि पछि न सर यतिका दिन गीता पाठ गरेर तैँले यही शिक्षा पाएको छ कर्तव्यका सम्मुख एउटा होइन हजारौं शेखरको ममता तैँले त्याग गर्नुपर्छ ममता भन्छ मोहन निठोरी नहो त काठको पुतली त होइन के संसारमा मान्छेले सधैँ बुद्धि र विवेकले मात्र काम गर्छन् ममता र मायाको त माथि दाबी छैन बबुरो शेखर ऊ सानोदेखि नै त्यस्तो छ दुर्बल भएको बालकको प्यारो साथीलाई कर्तव्यको मुख हेर्दैमा छोडिदिने फेरि शेखरको दोष र गुणविचार गर्ने पो त को होस्त्र मोहनको मनमा एकचोटि शङ्का लाग्यो तुलसी त कतै अर्काको कुरा सुनेर शेखरको कु निन्दा त गरेका होइनन् तर यस्तो कुरा त हुनै सक्दैन रामराम तुलसी बाजे जस्ता निर्दोष प्राणीले अर्काको निन्दा कहिले गरिदिन्थे बिचरा तुलसी बाजेका यस्तो कुरा मनमा ल्याउन नै पाब हिजो बेलुका अनुहारमा कति ठुलो दुःखको झलक देखिन्थ्यो यस्तै अनेक थरीका विचारमा आकाश पाताल एक गर्दै मोहन एउटा कुनामा आराम कुर्सीमा पल्टिरहेको छ इन्द्रशेखर प्रभातको उज्यालो अब आफ्नो सुन्दर अनुहारको कान्ति कोठाभरि विकिर्ण गर्दै भित्र पस्यो। कति सुन्दर शेखरको शरीर कति स्वस्थ र सबल अनुहार केटाकेटीहरूको जस्तो सरल काला काला आँखा कति हँसिला शेखरभित्र पस्नासाथ कोठाको प्रत्येक जिनिसमा नयाँ जीवन चाह्यो मोहन शेखरलाई देख्नसाथ मेचबाट उठ्यो दुवै मित्रले ठूलो प्रेमले भेट गरे हराए मोहनका चिन्ता शङ्का र अशान्ति मायाका सामु कर्तव्यले सिर्ने रहनु पर्यो एकछिनपछि दुवै मित्र बाहिर निस्के अब वर्चहिलपट्टि डुल्न भने इड़े, ग्रीष्म ऋतु भर्खर प्रारम्भ भएको छ नील आकाशमा बादलको कतै नाउँ गोध छैन बाटाका दुवैपट्टि अनेक थरीका फूल फुलेका छन् नाना जातिका चराहरू जंगलमा प्रभाती गाइरहेछन् वर्चहिलमा पुगेर जंगलको एउटा एकान्त कुनामा ती दुई मित्र जहारमा लोटेर गफ गर्न लागे कति घडी बितिसके तिनको कुरा कुराहरूपट्टि ध्यान छैन मधेसका सहरहरूदेखि वाक्कै भएका दुवैको शुष्क प्राण पहाड़को सुमधुर दृश्य र स्पर्शले फेरि पल्लवित भइ उठ्यो धोपेका रूखका शीतल छायामुनि पल्टनु आहा कति शान्तिप्रद कति आनन्ददायक अनेक घडी त्यसरी बितेपछि मोहनले हातको घडी हेरेर भन्यो अरे राम कति बेर भइसकेछ एक बज्नलौ पाँचै मिनट बाँकी रहेछ कसो शेखर अब त घर पनि फर्कने कि यहीँ जीवन बिताउने शेखर लुगाको धुलो झार्दै उठ्यो बर्सिलबाट तलतिर ओर्लेर ती दुई दार्जिलिङको मूल सडक काठ रोडबाट सहरतिर फर्कन लागे एकै नासका लुगा लागेका तिनवटी ती तरुणीहरू तिनीहरूभन्दा केही बिस पच्चिस कदम अघि जाँदैछन् मोहनले त्यो लक्ष्य गरेर आफ्नो चाल अलिक ढिलो गर्यो शेखर भने असहिष्णु भएर दगुर्न खोज्छ मोहनले शेखरको मनोभाव बुझ्यो औ बुझेर साह्रै दुःखित भयो साथीको यस्तो कलुषित मन औ बास्ले पूर्ण भएको स्वभाव देखेर मोहनलाई ठूलो दुःख लाग्यो एक्कासी अघिबाट एउटा मोटरकार धुलो उडाउँदै औ प्रचण्ड स्वरले पौँ फौँ गर्दै उडेर आयो उनीहरूको अघि हिँडिरहेका तरुणीहरू आपस्तमा गफ गर्दै हाँस्दै धीर मन्थर गतिले हिँड्दै थिए अघिल्तिर एक्कासी मोटर ठूलो बेगले उडेर आएको देख्दा तीनजना आततिर जताततै दगोरी तर भाग्यवश एउटा युवतीलाई त मोटरको अघिल्लो भागले भेट्टै हाल्यो युवती भुइँमा लडी अब साथै इन्द्रशेखर दगोरेर त्यहाँ पुग्यो मोहनले दगोरेको ड्राइभरको हात समाथ्यो गाडीभित्रको मानिस पनि सबै ओर्ले अरू दुईटै युवतीहरू पनि आफ्नै सङ्गेनीका सिहारमा लागे मोहनले मोटर चालकलाई घटनास्थलमा ल्यायो शेखरले यतिजन युवतीलाई भुइँदेखि उठाइरहेको थियो युवतीको अनुहार चिनेर शेखर भीत कण्ठले करायो मोहन लौ सर्वनाश भयो यी त बिणा पो बिणा बिणालाई चोट लाग्यो भन्दै मोहन शेखरका नजिकमा गयो दुवै मित्रले मिलेर ठुलो यत्नसित बिणालाई मोटरमा लगाएर राख्यो राम्ररी हेर्दा त बिणालाई उति साह्रो चोट त केही लागेनछ गाडीको अघिल्लोतिरको भागले अलिकति छोएर बिणालाई लडाइदिएछ बिणाका गालामा साधारण एउटा चोट र कोइनामा अलिअलि चोट लागेन् मोहनले नजिकैको पानी कलबाट पानी ल्याएर मुखमा छ्यापिदियो औ देप्तीले आफ्नो सारी च्यातिर बिणाका घाउमा पट्टी बाँधिदिए प्रभाले बिणाको टाउको आफ्ना काखमा राखेर रुमालले त्यसको मुख पोसिदिन लागे एकछिनपछि बिणा बौरी औ चारैपट्टि मानिसहरूलाई आफूलाई घेरेको देखेर त्यसका गाला लाजले राता भए अन्त्यमा त्यही मोटरमा बिणालाई मोहन शेखर आउ त्यो युवती मिलेर शेखरका घर लागे मैनादेवी बीणालाई त्यसरी ल्याएको देख्दा सारे आतिन, बीणालाई भित्र लगेर पलाङमा सुताई तिनले शेखरलाई डाक्टर बोलाउन पठाइन् प्रभा र दीप्ती बिणाका सयाको छेउमा गएर बसे मोहन बाहिरको कोठामा डाक्टरको प्रतीक्षामा बस्यो यो दुर्घटना भएको दुई दिन भयो बिडा अझै शेखरको घरमा छे पहिले हेर्दा त बिडालाई केही उस्तो डरलाग्दो चोट नलागेको भए तापनि भित्र फोक्सो र मुगटुमा निकै घच्चा लागेछ हुन पनि साँच्चै नै बिणालाई त्यो मोटर दुर्घटना भएको बेलुकादेखि ज्वरो आयो औ साथै सास फेर्दा छातीमा कष्ट हुन लाग्यो त्यसपछि दुई दिन भयो त्यसलाई छातीमा निकै कष्ट हुँदैछ मैनादेवी ललित सिंह शेखर बिणाकी फुपू सबै ठूलो भावनामा परे कर्मनिष्ठ ललित सिंह दुई दिनदेखि कामकाज छोडेर बीडाका सिहारमा छन् मैनादेवीका आँखामा निद्रा छैन शेखर कविता काव्य सबै छोडेर डाक्टर र औषधिमा लागिरहेको छ ललित सिंहको शान्तिमय परिवार स्वका छन्न छ चा। प्रियजनहरूका सेवा र यत्नले बीडा निको भए दस बाह्र दिनमा त्यो स्वस्थ भए त्यसपछि कृतज्ञताको आँसु बगाउँदै एक दिन बीडा आफ्नो घर गए बीणा जतिदिन बिमारी भएर त्यहाँ ओछ्यानमा लडिरहे शेखरलाई अरू कुनै कुराको ध्यान रहेन रात दिन त्यो कसरी बीणालाई निको तुलाउने बीडाको कष्ट कसरी कटाउने के कुरा गर्नाले बीणालाई जाति हुन्छ यिनै चिन्तामा रह्यो समय कसरी बित्दैछ बाहिर संसारमा के भइरहेछ त्यसलाई केही थाहा भएन आज बीणा विदा भएर आफ्नो घरमा गई शेखरका मन सबै शून्य भए रातभरि सहनाई बजाई श्लोक र भजनले एकदमै गुन्जायमान पारे धुमधामले बिहे सम्पन्न गरे बिहान दुलै विदा गरेर दुलैका मानिसहरू जस्ता प्रकारले शून्य यज्ञ हेर्छन् औ आँसु खसाल्छन् शेखरको हाल पनि त्यस्तै छ शेखरको मन विरक्त भयो जीवन शेखरलाई एउटा अर्थहीन उपहार जस्तो लाग्यो बिणा कोठाको एउटा कुनामा बसेर सितार बजाइरहेकी छ शुक्ल पक्षको रात जुन आकाशमा हाँसिरहेको छ पर्वतराजका धवल श्रेणीमा यत्रतत्र छरपुष्ट भएका बादर खण्ड जुनमा टल्कँदा कस्ता विचित्र रूप धारण गरिरहेछन् यो अनुपम सौन्दर्यले बीणाको तरुण प्राणलाई मत्यायो भावले खोज्छ भाषामा प्रकट हुन हो भाषाको चरम उद्गार हुन्छ सङ्गीत गीत गाउने प्राण भरेर गीत गाउने बीणालाई उत्कट इच्छा भयो सितार राखेर बीणाले हार्मोनियमका पर्दामा औँला दगु चतुर औलाका कोमल स्पर्शले प्राणहीन बाधा सजीवई उठ्यो बिडा गाउन थाली सुनाई मिठो मुरली दुरैमा सुनाई मिठो मुरली दुरैमा रुवाई बतास करुण सुरैमा निस्तब्ध राती बिरही बनाइमा डुल्दो छ एक्लै प्यारो मनाइमा हाँस्छन् शी बाहिर वरण्डामा मैनादेवी शेखर र मोहन विमुक्धबाट उभिरहेका थिए बीणा आगन्तुकहरूलाई देखेर इस्त लज्जित भएर नेवरी शेखरको मुठपाठ निस्क्यो कति सुन्दर स्वर ताल लय सुर राग रागिनी सबै विलिन भए मर्त्यलोक छोडेर कुन सुदूर तारा लोकमतीभासी एथेन्जेल त्यो मधुर संगीतले वरिपरिको वायुमण्डलमा एउटा अपूर्ण मायाजाल सिर्जना गरिरहेको थियो कान्छियामा यति राति कहाँबाट यसरी काशिआई भक्सन भयो बीणाको स्मित अनुहार आनन्द र कौतुकले प्रकाशमान भयो मैनादेवीका हातसम्म आएर तिनीलाई गलैचामा अति आदरले बसाएर बीणाले शेखर र मोहनलाई नमस्कार गरे शेखरको आग्रहले बीणा फेरि गाउन थालि हाँसन् शशी स्वच्छ नभई रसाई हाँस्छन् शशी स्वच्छ नभई रसाई फुल्छन् कमल पुष्प सर हाँसाई बादलहरू पर्वतमा फिजेका रूखपातहरू या शीतमा भिजेका देखेर सौन्दर्य सुधा भएको बढ्दो छ ताप छन् नसकिसकेको डुल्दो छ वनवन समजी प्रिया नै बिरही सुम्पेर धन्य वीणा तिम्रो सङ्गीत चर्चा सार्थक भएछ शेखर उत्सवसित कण्ठले बीणाको तारिफ गर्यो लौ न त उस्तादजी अब तिमीले एकचोटि हाम्रा कानलाई धन्य गराइदेऊ महनको उक्ति सुनेर सबै हाँसे महिलादेवीले हाँस्दै भनिन् भो अब यो मजलिस समाप्त गर बिडा आज टाइगर हिलमा सूर्यदय हेर्न जाने हामीले पक्का गऱ्यौँ मन भोलि दिउँसो बनारस जाने भयो भोलि बिहान घाम झुल्केको नहेरि नहुने अरे बिडाकी फुपूले यो कुरा सुनेर भनिन् र यो मुखेनीले पनि कस्तो कुरा गरेको नि रात विरात डाँडा डाँडामा केटाकेटी लिएर कहाँ घाम झुल्केको हेर्न जाने घाम झुल्केको त हाम्रै आँगनबाट पनि देखिन्छन् बुढियाका लाटासोझा कुरा सुनेर बिँडाले भने होइन फुपू माथि टाइगर हिलबाट त अर्कै घाम झुल्केको पो देखिन्छ त कहाँ कहाँ अमेरिका जस्तो विदेशबाट मानिसहरू त्यो हेर्न आउँछन् टाइगर हिल साइगर हिलमा जान्दिनँ बाबै रात रा जंगल जङ्गलमा हिँड्दा केही लाग्यो भने फेरि मेरै आधा मासु भनेर बुढिया गनगनाउन लागिन् बुढिया यसरी रिसाएको देखेर शेखरले एउटा बठाई गर्यो हेर्नुहोस् फुपू सूर्य भगवान् उदायको हेरेदेखि सबै पाप काटिन्छन् त्यसैले त सहस्र मानिसहरूको त्यहाँ दिनहुँ धुरो लाग्छ त्यहाँ गएर एकदिन आफै हेर्नुहोस् न पूर्व दिशामा पहिले नाना रकमका रङ देखिन्छन् त्यसपछि सातवटा घोडाले तानेका रथमा चढेका सूर्य कस्तो मजासित एउटा माटाको हाँडीबाट निस्कन्छन् धर्मपरायणना सरला बुढिया मुख बाहिर शेखरपट्टि हेरिरहेन् अरू तीनजना मुख फर्काएर हाँस्न थाले शेखरको अपूर्व वर्णनले विगलित भई बुढियाले भनेन् लौ त त्यस्तो उद्योग देखिने भने जाउँ रमिता पनि देखिने पुण्य पनि हुने स्टेसनदेखि मोटरमा चढेर ती जोरबङ्गला पुगे त्यहाँ पुगेपछि ती पैदलै टाइगर हिलको उकालो बाटो लागे निर्मल रजनी जनहीन बाटाका दुबै पट्टी उच्च विश्र वृक्ष श्रेणी औ वन साना साना खोलाको स्वच्छ पानी निरन्तर झरझर गर्दै झरिरहेछ मालिङ्गोको घारीमा असंख्य जुनकेरी राजाको कालो पोसाकमा जडित बढी माडेके जस्ता नजिकै सारै नजिकै इन्द्रशेखर बिणाको मन प्राण एउटा वर्णनातित आनन्द र आवेगले प्लावित भयो संसार कति सुरम्य र कति शान्ति शेखरका मुखबाट अचस्र वाक्यधारा प्रभावित हुँदैछन् कहिले दार्जीलिङका विषयमा कहिले देश विदेशका विषयमा कहिले भूतप्रेतका विषयमा अनेक प्रकारका गफ र प्रसंगले साथका तीन प्राणीलाई कहिले हँसाउँछ औ कहिले दङ्ग पार्छ दुई बजे रात यसरी हाँस्दै गफ गर्दै यी चारजना टाइगर हिल पुगे अनेक जातिका नाना वर्णाका बुढाबुढी तरूणा तरुणी केटाकेटी भेला भएका छन् जाडो उत्कट कोही कामलो ओढेका छन् कोही ओभरकोटमा मुन्टो घुसारेर उभिरहेका छन् सबै बिहानका जाडाले थरथर काम्दैछन् तर सबैको अनुहारमा प्रसन्नता छ सबै उद्ग्रीव छन् यतिका नरनारी यत्रो कष्ट सहेर यहाँ एकत्र भएका छन् किन प्रकृति देवीको अतुल चित्रकारीको चमत्कार र शोभा हेर्न पूर्वाकाशका भास्कर भगवान् उदयको त्यो अवर्णनीय छटा उषादेवीको शुभ्र वसनमा नवसूर्य रश्मिको त्यो कोमल प्रथम स्पर्शको दर्शन गर्न त्यहाँ नित्यप्रति नाना देशीय नरना भेला हुन्छ उषाको आगमन पूर्व दिशा व्याप्त गरेर अन्धकारका गर्भबाट क्षीण रक्तवर्णले जन्मग्रहण गर्यो अहो कस्तो विस्मयकर हृदय कस्तो रङ्गलीला पूर्व दिशाको गाथमा कहिले निरो कहिले गुलाबी कहिले बैजनी कहिले सुनौला यस्तो रङको परिवर्तन कहाँ कुन गर्न सक्छ वरिपरिका वृक्ष शाखामा चराचुरुङ्गीले पनि आरम्भ गरे सु मधुर प्रभाती प्रातकालको चिसो हावाले दिग्दिगन्तलाई सुसुप्त अवस्थादेखि जागा करायो, नयाँ प्राण नयाँ जीवन यत्रतत्र संसार भयो सूर्यदय पहिले सानो गोलाकार रातो पदार्थ त्यसपछि त्यो गोलाकार पदार्थको आकार परिवर्तन अहिले गाग्रु जस्तो फेरि भूकुण्ड जस्तो फेरि गोलाकार लौेर त्यो पदार्थ जसलाई हामी सूर्य भन्छौँ कस्तो तीव्र गतिले घुम्न थाल्यो बिस्तार बिस्तार सूर्यका रश्मिले चारैपट्टि आफ्ना सुनौला मायाजाल फिजाए अब सूर्यपट्टि हेर्न पनि दुष्कर भयो <small> बीणा शेखरको छेउमा उभिएर त्यो दृश्य हेरिरहेको छ अब मैनादेवी र मोहन एउटा उच्च स्थानमा उभिएका छन् बिहान भयो आजको प्रभात कति आनन्दमय कति शान्तिप्रद बीणाको दृष्टि एक्कासी शेखरमाथि पर्यो सूर्यका पहेँला आवामा बीणाको मुखकान्ति कति मनोहर कति पवित्र कति निर्मल इन्द्रशेखरको हात यन्त्रचालित जस्तो भएर बीणाको हात स्पर्श गर्न पुग्यो बीडाका नरम हात त्यो प्रेम भए स्पर्पर्पर्पर्पर्शरी सहसा उष्ण भए कम्पायमान भए बीडाले विस्मय प्रेम र श्रद्धाले विस्मारित भएका नेत्रले एकचोटि पुलुक शेखरलाई हेरे बीडाको सर्वाङ्गमा एउटा अज्ञातपूर्व आनन्दको अनुभूति भयो लाजले बीडाको दृष्टिनत भयो बीडाका जीवनमा एउटा नयाँ अध्याय प्रारम्भ भयो बीडाले मन प्राण सबै शेखरको प्रेम मन्दिरमा कुसुमाञ्जली स्वरूप चढाई आफ्नो नवयुवन शेखरलाई उत्सर्ग गरे गर्मीको विधा शेष भएपछि इन्द्रशेखर कलेज फर्क्यो कलकत्ता पुगेर शेखरले सर्वप्रथम बिडालाई एउटा पत्र लेख्यो सतासी कलेज स्ट्रिट कलकत्ता एक छ बिडा जीवन मेरा निमित्त एउटा रित्तो सपना मात्रै थियो त्यसको नतम थियो मोल न उद्देश्य खसेको ग्रह जस्तो जीवनयात्रा मापन गरिरहेथे उन्माद भ्रान्त पथिक म कहाँ जान लागिरहेको थिएँ जान्दिनँथे जान्ने चेष्टा पनि गरिनँ जीवन उपभोग गर्नु संसारका स्वादीलाई फलचाखी हिँड्नु यही थियो जीवनको एकमात्र आकांक्षा जीवन स्रोत में मगे जाता स्रोत ने बगाए उत विशाल जाल में मूला फंस को देख रिश्चल भारतीय एक दिन अकस्मात तिमी मेरे नैराश्य धुमी जीवन आकाश में ध्रुवता राजें देखा पर्य बिना, तिम्रो प्रथम दृष्टिले मलाई विमुग्ध पार्यो विस्मित करायो औ विमूर् तुलायो त्यसपछि तिमीलाई जति जति देख्ने औ जान्ने मौका पर्यो मेरा मनमा प्रेम र श्रद्धाले उति गहिरो ज्वरो प्रेम म आफै छक्क पर्छु प्रेमलाई म मनको दौरबल्य रान्थे तर आज यही प्रेमले मेरो आजन्मका सिद्धान्तलाई खलबलाइरहेको छ प्रेमको प्रथम कमलो स्पर्पर्श टाइगर हिलमा त्यस दिन प्रभाव हुनाका साथै मेरो व्यर्थ जीवनमा नवप्रभातको आगमन भयो तिम्रा दृष्टिमा पवित्र ज्योति थियो प्रेम थियो विश्वास थियो श्रद्धा थियो प्रेम प्रीति विश्वास श्रद्धा यी सबैमा अर्थहीन अक्षर समूह ठान्थे तर त्यस चिरस्मरणीय महुर्तमा मेरा विचार मेरा सिद्धान्तले पल्ट खाए किन अब कसरी यस्तो घोर मत परिवर्तन भयो म भन्न अक्षम छु अब किन कसरी विषयमा तर्क वितर्क गर्ने मेरो इच्छा पनि छैन तिमी प्रेममै छौ औ तिमी छौ सरला तिम्रो प्रेम प्रीति औ श्रद्धा म जीवनको श्रेष्ठ आशीर्वाद ठान्छु तिम्रो निस्वार्थ प्रेम पाएर म आफूलाई धन्य मान्छु तर वीणा मेरो जीवनका गत परिच्छेद उल्टाई हेर्दा म नैराश्यका जलनिधिमा डुब्छु वीणा प्राणभन्दा पनि प्रिय वीणा नारी जगतकी श्रेष्ठ मणि म मा तिमीलाई आजन्मा प्रेम गर्नेछु तर तिमीले मलाई आजदेखि विस्मरण गर्नु विदाखर कार्यक्रम श्रोति समेत तैयारी उज्यालो नाइन्टी नेटवर्क काठमांडू संगे इलाम एफएम रेडियो तापलेजुंग झाप को एफएम मेचीट्युंस बीरता एफएम धरान को विजयपुर एफएम भोजपुर को रेडियो चोमलुंग एफएम सिंधुली को रेडियो सहारा खोटांग हलेस एफएम रेडियो बर्दीवास सरलाही रेडियो एकता रौतहर को एफएम रामेप रेडियो तीनलाल खोटांग हलेस एफएम दोलखा जिरी रेडियो हिमाली नुआकोट एफएम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 तनाह को रेडियो ढोरबाराही बागलूंग रेडियो सार्थी एफएम रल्कोट एफएम में श्रोतीवे सुंदर रेडियो प्यौठान दांग रेडियो मध्यपश्चिम बुटबल को तीन आओ एफएम एफएम गुलमी रेडियो रेसुंग कपिलवस्तु रेडियो बुद्धा आवाज रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजरकोट रेडियो हम्रो पाइला दैलेख को ध्रुवतारा एफएम कैलाली टीकापुर रोलेरिया को फूलबारी एफएम रैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत रेडियो भेरी रुलबुले एफएम जुमला रेडियो कर्णी हु रेडियो कैलाश रहा कालीकोटको रेडियो नयाँ कडालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण गरेको छ श्रुति सम्वेगमा हामी आज रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन सुनिरहेका छौं यसको बाँकी अंश वाचन अवश खरले पत्रलाई दोब्याएर एउटा ठुलो नीलो खाममा हाल्यो त्यसपछि एकैचोटि लामो सास परेर बाहिरपट्टि हाल्यो साँझ परिसकेको छ बाहिर हरिसन रोडमा ट्राम घोडा जाडी मोटर रिक्साका स्वरले कोलाहाल मचिरहेको छ फेरि अघिल्तिर कलेज स्ट्रिटमा पनि त्यस्तै कोलाहाल त्यस्तै घुइँचो छ हरिसन रोड र कलेज स्ट्रिटका दोबाटामा अनेक नरना उभिरहेका छन् केही ट्रामका प्रतीक्षामा छन् त कोही ट्याक्ची बोलाउँदैछन् कलेजका छात्र अध्यापक अफिसका किरानी पुलिस कोर्टका वकिल कडा बाजारका व्यापारी पाकेटमार गुण्डा दरबान समाजका प्रत्येक श्रेणीका मानिस छन् सबै आफ्ना आफ्ना काममा छन् अघिबाट एउटा दुई तरि बस प्रचण्ड बेग्ले आयो उताबाट एउटा घोडागाडी ट्रामका अघिअघि घडघडाउँदै दगुर्दै आउँदैछ एउटा केटो यता कलेज स्ट्रिट नागेर उता हरिचन रोडको फुटपाथपट्टि दगुर्यो बस त्यसका अघिल्लोतिर आइपुगेको थियो पछि दाहिनेपट्टि घोडागाडी अरू ट्राम केटो बसबाट जोग्नेलाई पछि सरेको मात्र थियो घोडागाडी मुनि चेप्टिन पुग्यो प्रायः दस सेकेन्डमा यो सम्पूर्ण घटना बित्यो एकछिन चारैपट्टि खलबल पर्यो ट्राम बस मोटर सबै थामिए एम्बुलेन्स कार आयो घाइते केटोलाई लिएर मोटर अस्पतालतिर लाग्यो शेखर कलेज स्ट्रिटको तलमाथि होस्टलका कोठामा उभिएर यो दृश्य हेरिरहेको छ घटनास्थलमा रगतको आहाल जम्म त्यसपछि फेरि ट्राम र बसिन लागे मानिसहरू पनि आफ्ना आफ्ना काममा लागे त्यो अभागी लड्का को थियो कहाँ जान लागिरहेको थियो अथवा मरेको चोट मात्रै लाग्यो कसैलाई जान्ने सोध्ने अवकाश छैन कलकत्ताका गल्ली गल्लीमा यस्ता दुर्घटना नित्य भइरहन्छन् त्यो साधारण असाधारण कुरो थिएन तैपनि यो घटनाले शेखरको मनलाई साह्रै विचलित पार्यो जीवन निस्सार छाया अनिश्चित क्षण मङ्गुरका आया यसका निमित्त यत्रो चिन्ता किन गर्ने यस्तै चिन्ता धारामा परेर शेखर धेरै बेरसम्म एकहोरो गरिरह्यो दिनभरि पानीको अविरल धारा ओहिरिरहेको छ आकाशमा काला बादलको अखण्ड आधिपत्य छ चा। चारैपट्टि हिलो मैलो मात्र छ बीडा यस्तो वारी विद्युत व्याकुल दिनमा एक्लै पर्ने कोठामा बसेर पानीका अभिराम झर्झर सुनिरहेकी छ बिजुलीका प्रत्येक चमकमा शेखरको हँसिलो अनुहार त्यसका आँखामा सम्मुख देखापर्छ शेखरलाई बीडाले प्रेमको उच्च आसनमा बसाएकी छ उसको प्रेम सम्पूर्ण तन्मनले स्वीकार गरेकी छ नोकरले पत्रहरू ल्याएर टेबलमा राखिदियो दुईवटा पत्र एउटा मासिक पत्रिका औ तीनवटा सूची पत्र थिए बिडाका अघिल्तिर एउटा संस्कृतको पुस्तक थियो तर पाठ्य टेबलमा सारेर बिडाको ध्यान कुन सुदूर लोकमा विचरिरहेको छ त्यहाँ न त पानीको वर्षा छ न हिलो मैलो त्यहाँ संस्कृतको व्याकरण र अङ्कगणितको विकट समस्याको झिँझो छैन घाम त्यहाँ सधैँ लागिरहन्छ फुल त्यहाँ कहिल्यै उहिला सुख शान्ति र शेखरको त्यहाँ अचल राज्य छ बिजुली चम्क्यो बादलले भीम गर्दन गयो बिडाले झ्याल थुनेर टेबलका पत्रहरूपट्टि मनोयोग दिए निलो खाममा शेखरका हातको अक्षर चिनेर बिडाको मुख आनन्द र आवेगले अतिशय रातो र उष्ण भयो खाम च्यातेर त्यसले रुद्ध श्वासले चिठी पढ्यो पत्र पढ्दा पढ्दै बिडाका आँखा सजल भइसकेका थिए पढिसकेर त्यसले पुनः पत्रलाई खाममा हालेर पढ्दै गरेका पुस्तकका पत्रभित्र राखी त्यसको अनुहार मलिन भयो आनन्दका स्थानमा अशान्ति र नैराश्यको कालो छाप देखियो त्यसको मधुर सपना एक्कासी अन्धकारमा विलुप्त भयो प्रत्युत्तर में बिड़ारी देखी रोज कटेज दाजीलिंग एगार छज्यवर तप को पत्र पाए तपाईँ मेरो आराध्य देवता हुनुहुन्छ तपाईँलाई मैले मेरो जीवन उत्सर्ग गरिसकेको छु म तपाईँको प्रेम मात्र यो संसारमा ग्रहण गर्न राजी छु सीता सावित्री तथा सतीका उपख्यानहरू मैले सानैदेखि पढेँ मेरा परमपूज्य पिता मेरा सहच और गुरु हुनुहुन्थ्यो बाले बाल्यकालदेखि नै मलाई सतीत्वको मर्म औ स्त्रीहरूका धर्ममा शिक्षा दिनुभएको थियो आज नवशिक्षित सम्प्रदायमा पुराना युगका कुराहरू झिक्नु मूर्खता र कुरुचीको परिचय दिनु मानिन्छ सीता र सावित्री कथाका पात्रीहरू मात्रै हुन् लेखकका मस्तिष्क र कल्पनाबाट निस्केका छायाबाहेक केही पनि होइनन् आजसम्म संसारमा स्त्रीहरू पुरूषहरूका दाजामा उभिन लागिरहेका छन् शिक्षित युवक युवतीमा प्रेम र समानताको नाता हुनुपर्छ वहाँपछि मात्र तिनले बिहे गर्न सुहाउँछ यस्ता आधुनिक र सिद्धान्तको आज शिक्षित समाचार समाजमा प्रचार छ आधुनिक युग मलाई प्यारो छ शिक्षा र प्रगतिको मलाई चाह छ तर प्राचीन आदर्श अठूट राख्नु म आफ्नो कर्तव्य ठान्छु प्राचीन र महान आदर्श अघि शेखर मैले तपाईँलाई मेरो नारी जीवन चुम्पिसकेकी हुनाले अब म तपाईँ बाहेक अन्य पुरुषलाई प्रेमी र प्राणनाथका दृष्टिले हेर्न अक्षम छु तपाईँका जीवनमा जीवनका विगत कुरा सुन्नमा कति पनि इच्छुक छैन सुनेर केही लाभ हुन्छ भने जस्तो पनि लाग्दैन तपाईँ मलाई प्रेम गर्नुहुन्छ यही मेरो लागि ठूलो सौभाग्यको विषय हो तपाईँको अन्तिम आदेश पालन गर्न म असमर्थ छु मेरो दृष्टता क्षमा गर्नुहुनेछ म तपाईँलाई आजन्मा प्रेम र श्रद्धा गर्न विरत हुँला तपाईँकै वीणा यस दिन कलेजबाट होस्टेल फर्केपछि शेखरको दृष्टि परि बीणाको पत्रमाथि पर्यो थाममा बीणाको हस्ताक्षर ध्यानपूर्वक परीक्षा गर्दै शेखर गम्भीर चिन्तामा पर्यो वर्षाकालमा छागाबाट कलकल झरझर गर्दै द्रुत बेगले झरेको पानीको धारा जस्तै शेखरको मानस छाँगामा अतीतका घटनाहरू एक एक गरी ओहिरिन लागे माया सर्ला तथा अभिमानी माया ओठ फुलाएर आँखाभरि आँसु पारेर त्यसका सम्मुख उभिएकी छ अरू कति युवती कति शेखरका सहसा उठेर कोठामा यताउति हिँड्न लाग्यो त्यसले मस्तिष्कले काम गर्न छोड्यो सशस्त्र प्रकारका विचार र सम्झनाले त्यो बहुला जस्तो भयो बीडाको पत्र नपढी दराजमा हालेर शेखर होस्टेलबाट बाहिर निस्क्यो औ ट्राम्प समातिर त्यो एस्लाटमा पुगेर ओर्लियो सामु मैदानमा गएर एउटा ठूलो रूक्मणी घाँसमा पल्टेर फेरि बीडाको ध्यान गर्न लाग्यो प्रेम प्रेमको शेखरले भर्खर बुझ्न थाल्यो तर हाई समय बितिसकेपछि मौका गइसकेपछि <laughs> शेखर त्यहाँबाट उठेर फेरि कलेज स्ट्रिटतिर लाग्यो अल्भर्ट हलका अघि मानिसको घुइँचो देखेर त्यो पनि भित्र बस्यो स्वामी सदानन्दको तिन ताक व्याख्यान हुँदै थियो वेदान्तको शिक्षा प्रचारका निमित्त स्वामी सदानन्द भारतका प्रत्येक ठुला ठुला सहरमा गई व्याख्यान गर्थे शेखर हलभित्र बसेर चारैपट्टि दृष्टि गुमाएर मनुष्य समूह निरीक्षण गर्न लाग्यो सभामा के हुन लागिरहेछ त्यसपछि ध्यान दिने योग्य अवस्थामा त्यसको विचार शक्ति समयत भएर आइपुगेको सहसा प्रेम भन्ने शब्द त्यसको कानमा पर्यो, त्यसको अन्य मनस्क भाव हट्यो त्यसका चेतना जागे मन लाएर एकाग्रपूर्वक त्यसले सभाका कार्यवलीपट्टि ध्यान दियो शेखरले मञ्चमा एउटा सौम्य मूर्ति देख्यो उठमा हाँसोको छिण आवास थियो आँखामा विश्वास र करुणाको ज्योति शरीरमा गेरुवा प्रेम दुई थरीका हुन्छन् एउटा प्रेमले ग्रहण गर्छ अर्कोले दान गर्छ प्रथम प्रेम आफूले अरू अरूका हृदयमा उमारेका भावनामा महत्त्व हुन्छ औ आफ्नो लागि अरूले गरेका त्यागमा उल्लक्षित हुन्छ अर्को प्रेम आफूले अनुभव गरेका अनुभूतिमा आनन्द मान्छ औ आफूले अर्काका निमित्त गरेको त्यागमा सन्तुष्ट हुन्छ पछिल्लो प्रेम यथार्थमा प्रेम शेखरका आँखा उग्रे शेखरले यथार्थ प्रेमको बाटो देख्यो अर्को प्रेमले अर्काका निमित्त गरेका त्यागमा सन्तोष मान्छ यही वाक्य बारम्बार शेखरका कानमा गुनगुन गुनगुन गर्न लाग्यो होस्टलमा फर्की शेखरले बीणाको पत्र पढ्दैन पढी त्यसलाई सय कडौँ टोक्रामा छिन्न पारेको झ्यालबाट फालिदियो बिणा म तिमीलाई संसारमा सबैभन्दा श्रेष्ठ मान्छु तिमीलाई भक्ति गर्छु श्रद्धा गर्छु तर प्रेम म गर्न सक्दिनँ तिमी जस्तै निर्मला नारीको अतुल प्रेमको योग्य हुन सक्दिनँ मेरा अतीतको दुष्कर्मको पछित्व गर्नु मेरो सबैभन्दा प्रथम कर्तव्य हो विधा बिणा विदा शेखरका आँखाबाट दुई थोका आँसु खसे घाटमा अनेक यात्रीहरूको घुइँचो छ चा। आज चन्द्रग्रहणको उपलक्ष्यमा अनेक हिन्दू दर नारी गङ्गा नुहाउन आएका छन् असंख्य मानिसहरूको माझमा मोहन विक्रम पनि घाटमा बसिरहेको छ निर्मला रजनी गङ्गाजीका बक्षमा तारकाचित नभएको प्रतिबिम्बले कस्तो नयनरञ्जन दृश्य अङ्कित गरेको छ मानिसहरूको सङ्ख्या क्रमशः बढ्न थाले स्त्री पुरुष केटाकेटीहरू चारैपट्टिबाट घाटमा जमाउन लागे मोहन विक्रम हिन्दू युनिभर्सिटीका कति छात्रहरू लिएर स्वयंसेवको भार लिएर चारैपेट्टै डुली घोइँचोको सुप्रबन्ध र सुविस्तार हिँड्न लाग्यो ग्रहण लाग्यो शङ्क घण्टाका धोनीले सहर मुखरित भइ उठ्यो त्यसपछि स्नान औ स्नान गरेपछि मानिसहरू आफ्नो आफ्ना डेरातर्फ फर्कन लागे जा जा भुलबुलमा कतिका छोराछोरीहरू आए कतिका सङ्घीय छुटे औ कति दुब्ला बुढाहरू बीच परे धन नौला यात्रीहरूको चेतेहरू आयो स्वयंसेवकहरू खुबै मुस्तैदीसित यस्ता व्यक्तिहरूलाई सहायता गरिँदैछन् कति अलपत्र परेका बुढाबुढीलाई सहारा दिँदैछन् कति अल्मल लिएका केटाकेटीहरूलाई डोराउँदैछन् मोहन विक्रम सेवकहरूको ने नेता यहाँ तिनीहरूलाई अराउँदैछ उता भिडको सुप्रबन्ध गर्दैछ अहिले यहाँ छ एकछिनमा पल्लो घाटमा छ ठुलो उत्साह र निस्वार्थ भावले त्यो काम आफ्नो काममा लागिरहेको छ एउटा बुढो मानिस गौर वर्णका हातमा लाठो लिएका बडै संतस्त्र भावले यताउति दगुर्दैछन् ती अत्यन्त आकुल छन् सारे अतालिएका छन् मोहनले तिनको चाल लक्ष्य गरेर सोध्यो तपाईँ के यहाँ नौलो हुनुहुन्छ प्रश्न हिन्दीमा थियो बुढा मानिसले उत्तर दिए दार्जिलिङ निवासी नेपाली हुँ मेरी कन्या मसित आएकी छ अहिले यहाँ घुइँचोमा कतराई म ठुलो विपदमा भयो मोहनले वृद्धलाई नमस्कार गरेर भन्यो म पनि नेपाली नै हो लो मसँग आउनुहोस् म खोज्छु विदेशमा त्यहीमाथि यस्तो विपदकालमा सोजातिलाई भेट्दा बुढा आनन्दले अधीर भए पार जनताको माझमा अघिअघि मोहन औ पछि पछि वृद्ध नेपाली बुढाकी छोरीको सन्धानमा अग्रसर भयो एउटा घाटदेखि अर्को घाट एउटा गल्लीदेखि अर्को गल्लीमा दुई दोही खोजी गरिहन थाले जहाँ जहाँ स्वयंसेवकहरूको अड्डा थियो त्यहाँ अड्डिएर हराएको युवतीको तिनीहरू खोजी गर्न लागे कति हराएका युवती वृद्धा बालिकाहरू थिए तर बुढाकी छोरीको पनि पत्तो छैन जति जति समय वृद्ध छ वृद्धको आकुलता पनि उति उति बढ्दो अन्तमा चौक लिएर आएर मोहन र बुढा चारैतिर वृष्टि गुमाउन थाले यो बेलासम्म रुचि धेरै घटिसकेको थियो सहसा वृद्धका मुखबाट आनन्द धुनि निस्क्यो एउटी तरुणी रातो रेसम्पो सारी लगाएकी भर्खर धोएको केस राशि घिस्रामा छरपृष्ट भएको दबुर्दै बुडाका छेउमा आएर हात समातेर आनन्द र कौतुकले खिखित खितकित घाँस्न -खित थाले बुढाले आधारपूर्वक त्यसको टाउको सुमसमाउँदै गदगद कण्ठले भने हाँसेस बाउलाई मेरो त शुद्धि हराइसकेको थियो कसरी चञ्चला भएर दगुरी हिँडे त्यस्तो होल मूलमा यतिजले मोहन खुब चाख मानेर यिनको मिलनन्द्रिस थियो सहसा तरुणले पिताका छेउमा एउटा अपरिचित पुरुषलाई आफूपट्टि मुसुक हाँसिरहेको देखि आऊ विषमयले अभाग मोहन विक्रम पनि युवतीले आफूलाई अभाग भएर हेरेको देख्दा पो झनास भयो हतार हतार नमस्कार गरेर मोहनले भन्यो तपाईँकै हराएकी कन्या यिनै हुन् जाति भयो म बडो आनन्दित भएँ लौ त म हिँडेँ हराएी छोरीलाई यति छिट्टै पाउँदा बुढालाई यति हर्षा लागिरहेको थियो उनले अरू कुरा त जम्मै बिर्सेका थिए मोहनको कुरा सुनेर अघिको घटनालाई फेरि स्मरण भयो औ साथै मोहनलाई धन्यवाद भन्न पनि बिर्सेको सम्झेर बुढा ग्लानी र रा लाजले राता भए तिमीले झट्टै मोहनको हातसमा मात्र भने हेर बाबु म बुढालाई दोष न लाए बुढेसकालमा स्मरण शक्तिको सबैभन्दा अघि रास हुन्छ आनन्दका आवेमा मैले तिमीले गरेको गुण त झन्डै बिर्सेछु यति भनेर बुढाले छोरीलाई निर्देश गरेर भने मेरी बाउलाई माया मेरो बुढेसकालको लठी यही हो माया फेरि खिच्का छोडेर हाँस्न वृद्धले मोहनले गरेको सहायको वर्णन गर्दै भने आज बुढेसकालमा यस्तो विपद आइलागेको बेलामा धन्य भाग्यले आफ्नो सोजातिसित भेट भयो माया यिनलाई नमस्कार गर मोहनलाई बुढाका प्रशंसारा खातिले सङ्कोचमा पाऱ्यो त्यसले हतार हतार उत्तर दियो हेर्नुहोस् हामी स्वयंसेवक भएर आज यही काम गर्न गर्नमा निस्केका तपाईँलाई मैले अलिकति पनि सहाय गर्न सकेको भए म आफूलाई धनी ठान्छु विदा पाऊँ म हिँडेँ तर बुढाले विदेशमा पाएको सारा किन छोड्दिएर सहजमा मोहनको नाउँ निवास स्थान सोधेर भोलि डेरामा आउने मोहनसित प्रतिज्ञा गराएर मात्रै उसलाई विदा दिए एकपल्ट बेलुका मोहन बुढाको डेडमा पुग्यो नदीको तिरमा एउटा पुरानो तिन तले घर बाहिरबाट हेर्दा त जरा जीर्ण मैलो घरको साधारण परिचय मात्रै पाइन्छ एउटा फाटक छ फाटकदेखि तीन हात उता सङ्गमरमरको एउटा सिँढी यही सिँढी चढेर सरासर माथि जाँदा दुई तलामा एउटा सानो बरन्डा भेटिन्छ त्यहाँदेखि फेरि अर्को सिँढी अब अर्कै संसारको प्रारम्भ हुन्छ यो जीर्ण महल कुनै एउटा शौकिन राजाले पन्ध्रौँ शताब्दीमा बनाएका थिए माथिल्लो तलामा साँझ परेपछि महलका रानी र केटीहरूसित बसेर ती नदीको सन्ध्याकालीन दृश्य उपयोग गर्थे हुन पनि 500 सय वर्षपछि अहिले पनि दुई तला छोडेर तीन तलामा पुग्दा ती विलासप्रिय राजाको विलासिताको परिचय स्पष्ट पाइन्छ लामा तिनैवटा कोठा मात्रै छन् दुईवटा चाहिँ साना औ सहरपट्टि फर्केका अर्को चाहिँ नदीपट्टि फर्का हो विशाल यो कोठाका जम्मै बित्ता, आकाशी रङका सङ्गमर्मरले भनेका छन् भुइँ चाहिँ जम्मै राता सङ्गमर्मरको कति सय वर्ष अघि बनेको कोठा अझै पनि कस्तो नयनाभिराम कति स्वच्छ कति मनोहर कोठामा पस्ना एउटा भिन्दै संसारमा पसेझैँ लाग्छ सहरको धुलो फोहर सबै विस्मृत हुन्छन् मन प्रफुल्ल हुन्छ शान्ति आफै दूर हुन्छ समयको फेरले गर्दा आज यो विलासी राजाको सुरम्मे प्रसाद भाडाको घर भएको छ आज न त ती राजा नै छन् न तिनका वंशदर कुनै मारवाडीको पूर्व पुरुषले यो प्रसाद निलाममा किने थियो आज त्यसैका सन्तानहरू यो जीर्ण प्रसादको तल्लो तलामा बसेर माथिल्लो सुरम्य तला, तला चाहिँ भाडामा लागेका छन् हाम्रा परशुरामसिंह बस्ने छोरीलाई लिएर हावापानी फेर्न पश्चिम लागेका समयदेखि हरिद्वार प्रयाग नैनीताल अमृतसर ठाउँ डुली अहिले प्रायः दस दिन भए थियो काँशीमा आएर उक्त घरमा बसेका थिए माया अलिदीन पश्चिम का शहर में डुलाए अलग स्वस्थ भीले नैनीताल में एटा अंग्रेजर के स्कूल में भर्ती करें साय चार वर्ष त्यहाँ पढेर माया सङ्गीत र गार्स् विज्ञानमा खुबै कृतिसित उत्तीर्ण भएर निस्की हालमा वृद्ध पिता कि निरन्तर सङ्गीनी भएर पितासित डुलि हिँड्छे इच्छा छ अलिक दिनपछि कलकत्ता मेडिकल कलेजमा डाक्टरी पढ्ने मोहनलाई देखेर बुढा आनन्दित भए एउटा मेचमा बसाएर बुढाले हपारे राम ए राम चाँडो ठुली मैयालाई बोला घरका चाकरहरू मायालाई आधार गरेर ठुली मैया भन्दछन् रामे ठुली मैयाको खोजमा हिँडे बुढा सबै रसिक मानिस छन् आसामका जङ्गलतिर सानैमा बसेका परुश्रामसिङ बस्नेतले आफ्नै उद्योग र परिश्रमी पूर्णवस्थामा प्रचुर धन उपार्जन गरे तेजपुर खण्डमा बस्ने छेत्रीलाई नचिन्नेकै छैन त्यस अञ्चलमा तिनको जस्तो रवाफ कसैको छैन नेपाल छोडेर प्रतिवर्ष अनेक सोझा नेपालीहरू मुग्लान लाग्छन् आर्थिक अवस्था सपार्ने अभिलाषा नै धेरैजसोको मुख्य प्रोत्साहन हुन्छ मुगलानमा त चियाका बोटमा पनि पैसा फल्छन् रे भन्ने रूपकथा सुनेर अर्काका लहेमा लागेर पहाड खण्डका हली कोदाली नेपालीहरू हजारौँको सङ्ख्यामा मुगलान पस्छन् भारतवर्षका कुनै सहरमा हेरौँ यस्ता नेपालीहरू यत्रतत्र छरिएर कुनै प्रकार जीविका गुज गुजरान गरिरहेका देखिन्छन् मुगलान पछि पछि मात्रै बबुराहरूको आँखा उघ्रन्छन् औजीवन सङ्ग्राममा सङ्ग्रामका भमरीमा परेर ती अत्यन्त शोचनीय परिस्थितिमा दिन बिताउँछन् हाम्रा परशुराम बस्नेत पनि यिनै मध्ये एकजना हुन् तर जहाँ अरू अलपत्र परेर हदबुद्धिर नयाँ मुलुकका नयाँ परिस्थितिका कमाराबाट बस्छन् त्यहाँ परशुराम बस्नेतले कठिन परिश्रम र एकान्त अध्यव्यवसायले केही धन कमाए इस बेला बस्ने भर्खर सत्र वर्ष जवान थे बनारस में एटा चीनी को व्यापारी को चाकारी करे दुई पैसा कमाए थे शहर में बसर अवकाश पा समय रंगाली नहिड़े पढ़्पटिव अलग ध्यान दिए थे अंग्रेजी र हिंदी को एक प्रकार साधारण ज्ञान तीनला एक दिन ती अरू कति नेपालीहरूसित आसामका जङ्गलतिर लागे साथको अल्प पुँजी र आफूमाथि भरोसा बाहेक तिनको अरू केही थिएन आसाममा कहाँ जाने हो कसो गर्ने हो केही ठिक थिएन थियो केवल अदमै उत्साह हो अतुल आत्मनिर्भरता अब उत्साह र उद्योगलाई अघि लाएर ती बनाएर छोडेर कुन सुदूर अज्ञात देशागी मुखिने थियो त्यसपछि आसामको सघनवन रुख ढाल जंगल, फाँड बस्ती बसा गाई तयार गर जङ्गलको पशुको डर औले ज्वरो कालाजार अरू बेला, बेला फेरि जङ्गली नागाहरूको उस्तै डर ती लुटपिट पनि गर्छन् अब मान्छे पनि खान्छन् रे भन्ने हल्ला प्रत्येक नेपालीले सुनेको थियो रातभरि गाईगोठको रक्षामा जागा बस्नुपर्छ गोठ र गाउँका चारैपट्टि ठुला ठुला मुढाहरू बालिराख्नुपर्छ साथीहरू कति औले र फियो लिएर फर्के कति हार मानेर शिलाङ्गतिर नोकरी खोज्न भागे औ कति कारका मुखमा परे तर परशुराम बिचलित भएनन् तिनलाई दुर्दवको प्रकोपले निराश पार्न सकेन तिनको उत्साह र उद्यमको अन्त छैन दुई वर्षपछि धेरै कुराको सुप्रबन्ध भयो तिनको गाईगोठ सर्यो दुध दहीको बेचबिखन हुन लाग्यो परशुरामलाई बल्ल सास फेर्ने अवकाश छ एक दिन प्रकृतिको प्रकोप मानिसका अपरिमित परिश्रमले गरेको प्रयासलाई तुच्छ पार्दै आविर्भाव भयो पानी पानी पानी चारैपट्टि सारा आसाम पानीको वर्षाले प्लावित भयो बाढी आसामको जङ्गल प्रायः डुबिन सक्न लाग्यो मानिस जीवजन्तु काठपात सबै बगे डुबे आसाममा प्रलयकालीन दृश्य जतातती देखियो श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट बिदा लिने भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्क पोस्टबक्स नम्बर छ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई हवस् त अर्को साता भ्रमणको तेस्रो श्रृङ्खला लिएर आउनेछौं त्यसअघि मंगलबारको श्रृंखलामा अर्को कुनै गद्य वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्रि